केन्द्रीय पार्टी निर्माण गर्न न्युक्लियस गठन मनमोहन दाजु जेलबाट छुटेर आएपछि उहाँसँग पटक पटक सल्लाह हुन्थ्यो फेरि एकपटक केन्द्र बनाउनुपर्छ भन्ने छलफल भयो मनमोहन मोहनविक्रम शम्बुराम निर्मला लामा जयगोविन्द कमल कोइरेला रामबहादुर श्रेष्ठ म लगायतका साथीहरूको एउटा बैठक भयो जसले केन्द्रीय न्युक्लियस बनाउने निर्णय गर्यो दुई हजार अठाइस केन्द्रीय न्युक्लियसको गठन भयो यसमा मनमोहन अधिकारी शम्बुराम श्रेष्ठ मोहनविक्रम सिंह जयगोविन्द शाह निर्मल लामा म रामबहादुर श्रेष्ठ कमल कोइराला र सिद्धिलाल सिंह रहेका थियौँ न्युक्लियसको मूल उद्देश्य छरिएर रहेका कम्युनिस्टहरूलाई एक सूत्रमा बाँध्ने र पार्टी महाधिवेशन वा सम्मेलन गरेर एउटै पार्टी निर्माण गर्नुरहेको थियो न्युक्लियसको सचिव वा संयोजक मन मनमोहन अधिकारी भन्नुभयो मनमोहन अधिकारी शम्भुराम श्रेष्ठ र मोहन विक्रम सिंह गरी तिनजनाको हेड क्वार्टर बनाइयो यसले निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्ने निर्णय गर्यो एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने पहिलो काम न्युक्लियसको थियो यो काम अघि बढाउनका लागि पुष्पलाल र तुलसीलाललाई भेट्नुपर्छ उहाँहरूको पनि सहमति भएपछि उहाँहरूलाई पनि भेटेर क्रान्तिकारी कम्युनिस्टहरूको एउटा केन्द्र बनाउनुपर्छ भन्ने निर्णय भयो यो काम पुष्पलालसँगको भेटबाट सुरु गर्ने कुरा भयो पुष्पलाललाई भेटेर न्युक्लियस गठन गर्नुको उद्देश्य र गठन प्रक्रियाबारे उहाँलाई जानकारी दिने र कम्युनिस्टहरूको एउटा साझा क्रान्तिकारी केन्द्र बनाउने कुरामा उहाँको सहमति भएपछि तुलसीलाललाई भेट्ने सल्लाह भयो यो कामको जिम्मा मनमोहन अधिकारी र शम्भुरामलाई दिइयो मनमोहन र शम्भुरामलाई पुष्पलालसँग भेटाउने कामको जिम्मा मलाई दियो म विराटनगर आएँ न्युक्लियसको निर्णयको जानकारी गराउँदै पत्र लेखी एकजना साथीलाई पुष्पलालसँग भेट्न बुनारस पठाएँ उहाँ हाम्रो प्रस्तावमा सहमत हुनुभयो भेट्न आउने खबर गर्नु छलफलका लागि उताबाट पुष्पलाल र हिक्मत सिंह आउने यताबाट मनमोहन दाजु र शम्भुराम जाने कुरा भयो उहाँहरू चारजनाको भेटघाटको थलो फारविसगञ्ज मिलाइयो उत पुष्पलाल रिकमत सिंह आकबर पाए मनमोहन दाजूर शंभुराम जानु भार मनमोहन दाजू और शम्भुराम बिहान निस्किन बेलुका फर्कन्या फारबिशंज विराटनगर को बाटो दुई घंटा को इसको मतलब वहां को सात आठ घंटा कुरा भर वहां अत्यंत खुशी और उत्साहित भर आय वहां कुछ राम बताने भय भोलि गए फाइनल करने हो भाँहलाल एवं केन्द्र बनाने कुछ में सहमत भैया सुना भोलि तिमीहरूले अलिक धेरै पैसा दिनुपर्छ कुरा मिलेपछि भोज खानुपर्छ भनेर पुष्पलालले भनेका छन् भनेर उहाँहरूले हामीलाई भन्नुभयो भोलिपल्ट उहाँहरूले भनेकै जति पैसा दिएर पठायौ उहाँहरू दुवैजना जानुभयो चार पाँच बजे फर्केर आउँदा त उहाँहरूको अनुहारमा न उत्साह थियो न त हिजोको जस्तो उज्यालो नै मनमोहन दाजु पूर्व फर्किएर बस्नु शम्भुराम पश्चिम दुवैजनाले केही पनि कुरा गर्नु उहाँहरू थाकेको अनुभूति हुन्थ्यो हामीले पनि कर गरेनौँ केही समयपछि भन्नुहोला भनेर पर्खिबस्यौँ शम्भुराम त्यस मेरो घरमा नै बस्नुभएको थियो त्यति बेला नै काठमाडौँबाट के आमा सारे बिरामी हुनुभएको छ तुरुन्त आउनु भनेर वारलेस आयो हामीले तत्कालै टिकट मिलाए भोलिपल्ट शम्भुराम काठमाडौँ जानुभयो मनमोहन दाजुलाई पछि सोध्यौ उहाँले पुष्पलालले पनि मानेन शम्भुरामले पनि मानेन मैले मात्र मा के गर्ने सहमतिमा आउन नसकेपछि हामी फर्कियौँ भन्नुभयो त्यसबेला त्यसभन्दा बढी केही थाहा पाइएन केही समयपछि महेश उपाध्याय बनारस जाँदा पुष्पलालसँग उहाँको कुराकानी भयो पुष्पलालले महेश उपाध्यायलाई भनेपछि पो हामीलाई थाहा भयो पहिलो दिनमा चारैजना नेताहरू एउटा साझा क्रान्तिकारी केन्द्र बनाउने कुरामा सहमत हुनुभएछ भोलिपल्ट शम्भुरामले पुष्पलाललाई एउटा केन्द्र बनाउनका लागि तिमी सहमत भएपछि तिम्रो पार्टी विघटन गरेको वक्तव्य दिउ भन्नुभएछ मनमोहन दाजु पुष्पलाल र शम्बुराम दुईजनाले यो मिलाउनुहोस् भनेर पन्चिनु भएछ शम्भुरामले पछि फारविसगगञ्जबाट नै पार्टी विघटन गरेको वक्तव्य दिन पुष्पलाललाई दबाव दिनुहुँदो रहेछ पुष्पलालले यो त यहाँबाट म कहाँ गर्न सक्छु यहाँबाट गएपछि केन्द्रीय कमिटिको बैठक बोलाइकन त्यस बैठकबाट पारित गराइसकेपछि मात्र यस्तो वक्तव्य दिन सक्छु भन्ने कुरा गर्नुभएछ होइन यहीँबाट दिनुपर्छ भनेर शम्भुरामले ढिप्पी लिनु रहेछ यसरी कुरा नमिलेपछि मनमोहन दाजु र शम्भुराम फर्कनु भएको रहेछ वास्तवमा पुष्पलाल सहमत भएपछि त्यहीँ फारविसगञ्जबाट आफ्नो पार्टी विघटन गरी वक्तव्य दिनुपर्छ भन्ने कुरा न्युक्लियसको निर्णय थिए फेरि यो माग आफैमा हास्यास्पद पनि थियो किनभने बाटोमा हिँड्दा हिँड्दै कसैले पनि पार्टी र पार्टीको कुनै कमिटी विघटन गर्न सक्दैन कमिटीको बैठक गरी कमिटीले नै विघटन गर्ने हो यति सामान्य कुरा शम्भुरामले नबुझ्नु भएको हो कि के हो अर्कोतिर यस्तो गम्भीर एवं संवेदनशील कुरामा मनमोहनजीले हस्तक्षेप गरेर शम्भुरामजी तपाईँले यो कुरा बढी गर्नु यो न्युक्लियसको म्यान्डेट होइन भनेर शम्भुरामलाई भन्नुभएछ मनमोहन मनमन्दाजुको यस्तै बानी थियो उहाँ मौगामा भलात्मी मरिदिनुहुन्थ्यो सबैले मानिहाल्छन् किन किचलोमा पर्ने मनमोहन दाजुले यस्तै कुरा मानेर मार्क्सवादीको एकीकरणको बेलामा पनि गरिदिनु यसले झन्डै एकीकरण धरापमा परेको थियो नीतिगत रूपमा एउटा क्रान्तिकारी केन्द्र बनाउने र सबैसँग कुरा गरेपछि साझा निर्णय गरेर कमिटीमा पारित गराई आआ्ना कमिटी विघटन गर्ने कुरा न्युक्लियसको हो यो अत्यन्त सामान्य कुरामा पनि विवाद गर्ने तर सहमति नगर्ने हाम्रा शीर्षस्थ नेताहरूको शैलीले कम्युनिष्ट एकताको ठूलो सम्भावना छुक्यो यसरी दुई हजार सालमा पार्टी एकताको कुरा तुहिन पुग्यो आम कार्यकर्ता विभिन्न समूहमा विभाजित नेपाली कम्युनिष्ट आन्दोलनमा दह्रो एकता होस् र यसले निरङ्कुश पञ्चायती व्यवस्था विरुद्ध दोह्रो सङ्घर्ष चलाओस् भन्ने चाहन्थे देशमा प्रजातन्त्रको सङ्घर्षमा कम्युनिष्टहरू अग्रपक्तिमा देखा पर्न सकुन् भन्ने हाम्रा समर्थक र शुभचिन्तकको चाहना थियो हाम्रो प्रयास सफल भएको भए दुई हजार उन्तिस सालमा नै कम्युनिष्ट एकता हुन्थ्यो त्यसपछि इतिहास चाहिँ अर्कै बाटो लिन्थ्यो यो मौका पनि उठ्यो